नखोजे खुशीश आदी अूफान झ नखोजेका खुहरू बतास बनेर आउँछन् आँधी अनि तुफानझ हताश बनेर आउँछन् आउँछन् दुनिया नदी किनारमा बसेपछि आउँछन् दुनियाँ नदी किनारमा बसेपछि बगर छेउको बगरमा कपास बनेर आउँछन् बगर छेउको त्यही बगरमा कपास बनेर आउँछन् आउँछन् दुनिया नदी किनारमा बसेपछि बगर छेउको त्यही बगरमा कपास भनेर आउँछन् हो हामीलाई पनि आउँछन् बगर छेउको बगरमा कपास बनेर आउँछन् आजको कार्यक्रम बिम्ब प्रतिविम्बको उठान यही चोटिलो मुक्तकबाट गयौं कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक नखोजेका खुहरू बतास बनेर आउँछन् आँधी अनि तुफानझ हताश बनेर आउँछन् आउँछन् दुनियाँ नदी किनारमा बसेपछि बगर बगरमा कपास बनेर आउँछन् बगरछेउको त्यही बगरमा कपासन आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा रेडियो प्रतिबिम्ब एट जीमेल मा प्राप्त भएका चोटिला पोटिला मुक्त हरफहरको साथमा उहाँहरूले नै रोज्नुभएका सुमधुर धुनहरू जोड्छ प्रेमिल खुशी मेरो तिमी पनि बाँचेकी छु तिम्रै नाम जपी नदो भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु <laughs> मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम प्रतिबिम्बिम्बिम्बि धरतीमा टह टुन लाएपछि धरतीमा टह जुन लाएपछि राम्री तिमी अप्सराजै सुन लाएपछि तिमीलाई कसो गरी भुनुला र हजुर जिन्दगीमा यति धेरै गुण लाएपछि जिन्दगीमा यति धेरै गुण लाएपछि यसरी गुण लाउनु भएको छ मुक्तकिलो गुण लाउनुभएको छ कृष्ण बहादुर महराजीले उहाँको रस्ती बस्ती देउलीकोट सात बजाङ अहिले भने महेन्द्रनगर कञ्चनपुरबाट हामीलाई रेडियो प्रतिविम्ब एट जीमेल डट कममा पठाउनुभएका मुक्तक बोलिराखेको छु यता मुटुको धडकन बन्द भएको छ यता मुटुको धडकन बन्द भएको छ त्यता तिमीलाई आनन्द भएको छ हरेक कुरा पैसामा जोख्न थालेपछि हरेक कुरा पैसामा जोख्न थालेपछि पवित्र माया पनि दुर्गन्ध भएको छ त्यही पवित्र माया पनि दुर्गन्ध भएको छ महाराजी साह्रै वानकिला मुक्तक लेख्नुहुन्छ अब धुनलाई जोडु है मलाई तिम्रो अभाव खड्किन थालेको छ मत तिम्रो अभाव खड़क पानी घाटी में अड़किन ऐसे तिम्रो याद सताउं हिजो आज मन भि बूद पड़किन मन भिद पड़को निर्मोही माया जुन घाम छाया छोडी बैगुनी आज गएछ कहाँ खै त्यो बैगुनी कहाँ गयो गयो उषा मंगेशकरले साह्रै मिठो घला दिनुभएको छ प्रदीप रिमालले लेख्नुभएका सुलित हरफमा जयदेवले पनि साह्रै सुमधुर संगीत भर्नुभएको छ कृष्णबहादुर महाराजीका चोटिला चोटिला, चोटिला मुक्तकहरू बोलिराखेको छु फूल फुल्नुको अर्थ झर्नु छ एकदिन फूल फुल्नुको अर्थ झर्नु छ एकदिन मान्छे जन्मनुको अर्थ मर्नु छ एकदिन म आजै कसरी भन्न सक्छु य सानी त्यो सिउँदो त मैले नै भर्नु छ एकदिन त्यो खाली सिउँदो त मैले नै भर्नु छ एकदिन आहा मुक्त खोस् त यस्तो होस् अब फेरि धुङलाई जोडौँ ऐ कृष्णजी म नजिक हुन चाहन्छु तिमी टाढा हुन चाहन्छौ म नजिक हुन चाहन्छु तिमी टाढा हुन चाहन्छ्यौ कि दिलम बीजाउने तीखो काड़ा होान्े्य मेरो पवित्रया बागमती ढलमा मिशाएर मेरो पवित्रया बागमती ढल में मिशा किसैको दिल में गाड़ा होना चाह क्य <zapanskrit> त सुमसुम्याई कहाँ जानुभयो हजुर सपनामै बिउझाई कहाँ जानुभयो हजुर यो हजुर कहाँ जानुभयो गंगा पौडेले लेख्नुभएका सोलित हरफमा मिलन अमात्यले पनि सारे मिठो गला दिनुभएको छ डीआर अटुजीले पनि साह्रै मिठो संगीत भर्नुभएको छ यतिञेल कृष्णबहादुर महाराजीका चोटिला पोटिला मुक्तक बोल्दै थिए उहाँको रस्ती बस्ती देउलीकोट सात बझाङ अहिले भने महेन्द्रनगर कञ्चनपुरदेखि रेडियो प्रतिविम्ब एट जी मेलमा पठाउनुभएका मुक्तकहरू जस्ताको तस्तै साहबार बोल्यौं कृष्णजी तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम विम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना तिमीले टेक्ने मैले टेक्ने माटो फरक भइसक्यो तिमीले टेक्ने मैले टेक्ने माटो फरक भइसक्यो एउटै धरती हामी हिँड्ने बाटो फरक भइसक्यो तिमी आफ्नै म आफ्नै तरिकाले जिउनु छ यहाँ तिमी आफ्नै म आफ्नै तरिकाले जिउनु छ यहाँ अब हाम्रो जिन्दगीको पाटो फरक भइसक्यो अब त हाम्रो जिन्दगीकै पाटो फरक भइसक्यो आहा साह्रै मिठो मुक्तक पठाउनु भएको छ सूरज राजुलीजीले उहाँको घरदेशको रस्ती पोखरा अहिले भने रेगिस्तान शहरतारदेखि हामीलाई सम्झिनु भएको छ भोलि गर्छु भन्ने नारा चल्दै ना प्यारा भोलि गर्छु भन्ने नारा चल्दै न ना प्यारा जीवनभरि आँसु धारा चल्दै प्यारा दिनको कमाईले दुई छाक टार्न मुस्किल दिनभरिको कमाईले दुई छाक टार्न मुस्किल यही पाराले अब गुजारा चल्दै प्यारा यही पाराले त अब अह गुजारा चल्दै न प्यारा सुरजीकै मुक्तक बोलिराखेको छु अब धुनलाई जोडु है हरेक साँझ बिहानीले ठगेको छ हरेक साँझ बिहानीले ठगेको छ अभागीलाई भाग्यमानीले ठगेको छ मुटु धड्कन पनि परायो भन्दै अचेल मलाई त मेरै जिन्दगानीले ठगेको छ मलाई त मेरै जिन्दगानीले ठगेको छ पुर्या मलाई जिन्दगीले कहाँ पुर्यायो कहिले हयो कहिले रुआ कहिले हौ कहिले रुवायो आफ्नैसँग छुट्याएर एक्लो बनायो मई लो जिंदगी ने कहां पला जिंदगी ने कहाँ प अपने संग बिछोड़ी कस्तो भाग्य हो रे हिड़े बाटो तर खोला आपने संग बिछोड़ी कस्तो भाग्य होती को घम पानी ने बोलियो रुझाओ मीठा मीठा सपना बनी इसलिए उड़ायो जिन्द गिले पुर्यायो जिंदगी मई यह जिंदगी पुर्यायो जता देखू कारुटे हर कह खुशी हरा होला हाँ सू जुरा मै जिंदगी मिंदगी हसाजो कहीं रुआ कौ कग छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो खै कहाँ पुर्यायो पुर्यायो रामकृष्ण ढाकाले साह्रै मिठो गला दिनुभएको छ रमण घिमिरेले पनि साह्रै मिठो गीत लेख्नुभएको छ सम्बुजित बासकोटाले संगीत भर्नुभएको हो सुरज पराजुली जीले पराजुलीजी भने हमी रेगिस्तान शहर कतार देखि रेडियो प्रतिबिंब एट जीमेल डट कम में यी चोटीला पोटीला मुक्त पठाउनभ सूरजजी तप को मुक्त किलो यात्रा का लिए हादक बधाई अभमकामना थपे हे अन्जना राई धनकुटा खोकुदेखि हामीलाई चार पंक्ति पठाउनु भएको छ त्यही इमेलमा प्रेम छुटेपछि अकेली भाछु अचेल सबको नजरमा गुडाली भाछु अचेल नखोजी नसोधी छ आफै बगेपछि नखोजी नसोधी छ आफै बगेपछि अञ्चना राईजीले मुक्त पठाउनु भयो तपाईँको मुक्तिलो यात्रा शुभकामना सुख आउन सक्छ दुःख आउन सक्छ सुख आउन सक्छ दुःख आउन सक्छ केही पाउन सक्छ केही गुमाउन सक्छ नियति र नियम यही हो जिन्दगीको संघर्ष र सन्तुष्टिमै मुस्कुराउन सक्छ संघर्ष र सन्तुष्टिमै मुस्कुराउन सक्छ हो त संघर्ष र सन्तुष्टिमै रमाउनु पो जिन्दगी त नरेश अवस्थी उहाँको सुदूरपश्चिमका मुक्तकी ला अहिले भने किर्तिपुरमा बस्नुहुँदो रहेछ उहाँले किर्तिपुरबाटै हामीलाई इमेलमा पठाउनुभएका मुक्तक बोलिराखेको छु मुना मदन जस्तै प्रित गाँछु भनेकी छिन् मुना मदन जस्तै प्रित गाँछु भनेकी छिन् प्रेम गीतमा मात्रै मनले नाच्छु भनेकी छिन् कविता र गजल अनि मुक्तक सुनेपछि कविता र गजल अनि मुक्तक सुनेपछि लजाएर मुस्कान दिने छिन् लुस् भनेकी छिन् छिन। नरेशजी तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना थपे है यहाँ बिगार्नेहरूलाई बहादुर ठानिन्छ साथी यहाँ बिगार्नेलाई बहादुर ठानिन्छ साथी कुरा काट्नेलाई इमान्दार मानिन्छ साथी खै कहाँ गए सद्भाव र सदाचारका कुरा खै कहाँ गए सद्भाव र सदाचारका कुरा देश बनाउनेलाई ढुङ्गा हानिन्छ साथी देश बनाउनेलाई त ढुङ्गा हानिन्छ साथी ओहो यस्तो पो हो टेकहरि प्याकुरेल उहाँको घरदेशको रस्ती बस्ती सिन्धुली हतपते दुई फेदी होला हो, हो। अहिले भने साउदी अरबदेखि हामीलाई रेडियो प्रतिविम्ब एट जी मेल डट कममा पठाउनुभएका चोटिला बोलिराखेको छु तिम्रो मेरो नयनको प्यार बढ्न सक्छ तिम्रो मेरो नयनको प्यार बढ़न सक्छ तिम्रा लागि यो उपहार बढ़न सक्छ नबाजी मन कहाँ माझ्न सकिन्छ र प्रिय हामी माथि सन्ततिको भार बढ्न सक्छ हामी माथि त सन्ततिको भार बढ्न सक्छ हो त टेकरजी त्यस्तै त्यस्तै लाग्छ अब धुनलाई जोडौँ है हिँड्दा हिँड्दै जीवनयात्रा जस्तो पनि हुन सक्छ हिँड्दा हिँड्दै जीवनयात्रा जस्तो पनि हुनसक्छ हिजो आजको माया प्रेम सस्तो पनि हुनसक्छ होस गरौं विचार गरौं जिन्दगीमा जहिले पनि मान्छे नचिन्दाको परिणाम जस्तो पनि हुन सक्छ त्यही मान्छे नचिन्दाको परिणाम माया एक हुन्छ बुझेर माया देउ दिन परियो हुन्छ दिन परिण माई माया चिन्ह कृष्णाल छट पटेका यौवनका दोषी हुँ माुड मुटुको गहिराई भित्र हुन् जोलिन गाह्रो हुन्छ दिन पानी गाह्रो हुन्छ सोचे र मायाले त साटी फर पाउन गु छ हर पाउन गो हु लुहरू मरेरा मरदैन मायाहरू लास्टमाथि पनि माया, माया बाँची रहे कै हुन्छ जाने र माया मायालु हजारो हुन्छन् तर माया एक हुन्छ बुझेर माया देउ दिनुपर्ने एउटै हुन्छ हो त ध्रुव केसीले साह्रै मिठो गला दिनुभएको छ गोपाल योजनले आफैले लेखेर यति मिठो संगीत भर्नुभएको छ टेकहरी प्याकुरेलजीको मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं टेकहरीजी तपाईँको मुक्तकिलो यात्राका लागि कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना आए कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल माटो हो कुल्ची हिँडा यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल लेखोप्रो माटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसु कुटाटो हो त्यो त झरी सुकेको एक थोपा यहाँहरू अहिले मुक्त सांगितिक सांगीतिक प्रस्तुति प्रति बिम्ब हुन प्रतिविम्ब सुन्दै हुनुहुन्छ बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मुक्त किला भावना पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्टबक्स नम्बर छ चा। रेडियो नेपाल काठमाण्डु ई मेलबाट पनि आफ्ना मुक्त किला पठाउन सक्नुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको इमेल आईडी प्रति हो रेडियो हजर यहां रेडियो नेपाल मुक्तिल तरंग में कार्यक्रम बिंब प्रतिबिंब सुनी राख् आज को कार्यक्रम बिंब प्रतिबिंब में रेडियो प्रतिबिंब एट जीमेल डॉट कम में प्राप्त भाई चोटीला पोटीला मुक्त हरफर जस्ता को तस्त शाहवार बोलि छातीमा छाती श्वास चलोस र पो जिन्दगी कहन्छ छातीमा श्वास चलो र पो जिन्दगी कहन्छ घाम पानी त यहाँ ढुङ्गा माटोले पनि सहन्छ तिमी बाँचेर पनि फगत जिउँदो लास बाँचिरहेछौ तिमी बाँचेर पनि फगत जिउँदो लास बाँचिरहेछौ मरेर पनि जो बाँचिरहन्छ उही अमर रहन्छ मरेर पनि जो बाँचिरहन्छ उही अमर रहन्छ हो त जो मरेर पनि बाँचिरहन्छ उसैलाई नै अमर भनिन्छ एई मुक्तकिलो भावना व्यक्त गर्नुभएको छ स्वणिम सहयात्रीजीले उहाँको रस्ती बस्ती हो चापाकुट रिभरसाइड स्याङ्जा अहिले भने काठमाडौँबाट इमेलमा यी हराफहरू पठाउनु भएको हो उहाँले आँखामा सिङ्गो सगर बोकेर शिरमा तिमीले बादल झुलाउँछौ बसन्तको बहार वर्षिदिन्छु तिमीले जुन सुन्दरता खुलाउँछौ हो त्यही बेला अचानक म भमराको जिन्दगी देखेर पनि लोभिन्छु हो त्यही बेला अचानक म भमराको जिन्दगी देखेर पनि लोभिन्छु जब लाजको घुमटोवरी तिमीले गालामै रातो गुराँस फुलाउँछौ जब लाजको घुमटोरी तिमीले गालामा रातो गुराँस फुलाउँछौ नारी भएर नारीकै कल्पना गर्नुभएको छ स्वर्णिम सहयात्रीजीले अब भने धुनलाई जोडु है यी मान्छेहरूले स्वार्थमा खेलाउनुसम्म खेलाउँछन् यी मान्छेहरूले स्वार्थमा खेलाउनुसम्म खेलाउँछन् पुगेपछि स्वार्थ को आफ्नो को बिरानो भनेर खेलाउँछन् एकैछिन शिरमा सजाए भने अह मख पर्दै नपर् फगत जमरा हौ तिमी पूर्णिमाको भोलिपल्टै सेलाउँछन् फगत जमरा हौ तिमी त पूर्णिमाको भोलिपल्टै सेलाउँछन् आखा आँखालाई राखने फुलबारी छैन तिम्रो मुहारमा मेरो बतासलाई बाँधने सुगन्ध छैन तिम्रो निश्वासमा ैमा बैशाख नारी पानी गुरुङ रुझली पानी जीवन धुरी पूजा पनि बाँकी छ मेरो यही मनलाई राखने घुम्ती घर छैन तिम्रो शोभामा भैन नारी भय कैमा पानी मेरो आँखालाई राखने फुलबारी छैन तिम्रो मुहारमा राखौ कि आहा नारायण गोपालले साह्रै मिठो गला दिनुभएको छ हरिभक्त कटुवालले लेख्नुभएका गीती हराफोन अमर गुरूङले पनि साह्रै सुमधुर धुन दिनुभएको छ यो मिठो गीतको रुझाइ गर्नुभएको थियो सोडिम सहयात्रीजीले तपाईँका मुक्तक अझै पनि बाँकी छन् पछि स्वदेशी भावना बोल्नका लागि तपाईँका मुक्तक साँचेर राखेको छु पर्खिबस्नु अरबीनले के खान्छ अरबौं धनी महाजनले के खान्छन् कोही नहुने गरीबले के खान्छन् म गाउँले किसान हुनुमै गर्व लाग्छ चामल नदिए शहरले के खान्छन् चामल नदिए शहरले के खान्छन् यो अहम प्रश्न गर्नुभएको छ केशव चापागाईजीले उहाँको घरदेशको रस्ती इलाम हो यो मुक्तक पठाउँदाखेरि केशवजी ले आफ्नो ठेगाना दक्षिण कोरिया नै भनेर उल्लेख गर्नुभएको छ अहिले घर देश परदेश जहाँ हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराखेको हुनुपर्छ मेरो स्वाद आँटोमा मिल्छ मेरो स्वाद आँटोमा मिल्छ छुट्टेको मान्छे बाटोमा मिल्छ बेलुन र मान्छे उस्तै उस्तै हो बेलुन र मान्छे त उस्तै उस्तै हो सास उडेसी माटोमा मिल्छ त्यही सास उडेसी माटोमा मिल्छ हो त के सब्जी अब फेरि अर्को मुक्त बोलौँ है पहिला साथी बन्यो पछि प्रेमिका बन्यौ पहिलै साथी बन्यो पछि प्रेमिका बन्यो हुन्न भन्दा भन्दै दिलमा आउने बाटो खन्यौ हिजो सपथोक लुट्यौ मेरो महलबाट हिजो सपथोक लुट्यौ मेरो महलबाट आज तिमीले नै सड़क छाप खाते भन्यौ आज तिमीले नै सड़क छाप खाते भन्यौ केशवजी यसो त भन्न नहुनेयो फेरि अर्को मुक्तक जोड है जहाँ लडिन्छ त्यही टेकेर उठ्नुपर्छ जहाँ लडिन्छ त्यही टेकेर उठ्नु पर्छ बाटो बनाउन अब ढुङ्गा गिटी कुट्नु पर्छ विदेशीले नै बनाइदिएको देश कहाँ छ देश बनाउन त अब हामी सबै जुट्नु पर्छ देश बनाउन त अब हामी सबै जुट्नु पर्छ हो त केशवजी तपाईँको मुक्तासित म पनि सम्मति जनाउँछु है अब धुङलाई जोड है प्रेममा अन्धो हुन्छ मान्छे प्रेममा अन्धो हुन्छ मान्छे भिएपछि रुन्छ मान्छे नपाउजेल संसार भुलि नपाउजेल त संसार भोलि मिठा मिठा सपना बुन्छ मान्छे मिठा मिठा सपना बुन्छ मान्छे सपना भुल सारा आसु मन्दिरमा छ कसना जम जन्म नखु आखा जा जनम जनम नखुल आखा, जाओ।, जनम, जनम आखा जाओ एक सु पना भुलै सारा आसु पिर जा मन्दिरमा छै कस भिर जा सपना भुल सारा दिल मिटाई जाओ का ता दिमा मिट जाऊ एकलाता भाइ जाऊ सपना सपना भुलाई आशु पिएर जाऊ मन्दिर माछ तिम्रै तस्विर लिएर जाऊ आहा योगेश वैद्यले साह्रै मिठो गला दिनुभएको छ शिव अधिकारीले लेख्नुभएका गीती हरफमा उस्तै सुमधुर संगीत भर्नुभएको छ नातिकाजीले केशव चापागाले दक्षिण कोरियादेखि पठाउनुभएका मुक्त हरफहरू मैले सरसर्ती बोलिराखेको छु मेरो पनि मुटु तिम्रो जस्तो भइदिए मेरो पनि मुटु तिम्रो जस्तो भइदिए स्वीकारथ्यो भनम म कस्तो भइदिए किन रुनु पर्थ्यो र मैले एक्लै सधैँ मेरो जस्तै तिम्रो माया सस्तो भइदिए मेरो जस्तै तिम्रो माया सस्तो भइदिए फेरि पनि केशवजीकै मुक्तक बोलु बिक्री भयो जवानी दाम छ बिक्री भयो जवानी दाम छ साहु पनि माघको हराम छ हजुर खेल्न त मन थियो मुक्तक दोहोरी अर्काको खटनमा काम छ हजुर अर्काकै खटनमा काम छ हजुर केशवजी तपाईँका यस्ता चोटिला मुक्तक बोलिराखेको छु देश दुख्दा तिम्रो मुटु दुख्दैन भने देश दुख्दा तिम्रो मुटु दुख्दैन भने सगरमाथा आँखा भरि लुक्दैन भने म नेपाली हुँ मेरो नेपाल भन्दै न भन देशको झुक्दा तिम्रो शिर झुक्दैन भने देशको शिर झुक्दा तिम्रो शिर झुक्दैन भने आहा स्वदेशी भावनाले भरिएका मुक्तक पठाउनु भएको छ केशवजीले कोरियादेखि अब अन्तिम मुक्तक छ उहाँको बुद्ध हुनुपर्छ गान्धी हुनुपर्छ बुद्ध हुनुपर्छ गान्धी हुनुपर्छ यो देशमा अब शान्ति हुनुपर्छ सधैँ भरि जलेर मात्र कहाँ हुन्छ र म आगो भए तिमी पहानै हुनुपर्छ हो त म आगो भए तिमी पहानै हुनुपर्छ दक्षिण कोरियादेखि केशव चाफागाटिला मुक्त पठाउनु भएको थियो तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना थपे तिम्रा याद एकमुष्ट खरानी बनाउँदैछु तिम्रा याद एकमुष्ट खरानी बनाउँदैछु यो मुटु पत्थरहरूको राजधानी बनाउँदैछु नचिने झै गर मलाई नदेखेझै गर नचिने झै गर मलाई नदेखेझै गर म पनि ठिक त्यस्तै बानी बनाउँदैछु म पनि त ठिक त्यस्तै बानी बनाउँदैछु यस्तो बानी बनाउनु भएको छ अज्ञानी मान्छे भनेर लेख्नुहुन्छ डोलराज अधिकारीजी उहाँको रस्ती बस्ती कोहलपुर बाह्र बाँके हो मेरो कारण कसैलाई टाडा नबनाउ भो मेरो कारण कसैलाई टाडा नबनाऊ भो सुकुमल आत्मीयता काँडा नबनाऊ भो बहुमूल्य हिरा होला तिम्रो उसको नाता घाटा खान अनि डाँडा नबनाऊ भो घाटा खान अनि डाँडा नबनाऊ भो अज्ञानी मान्छेकै मुक्तक बोलिराखेको छु आरोपहरूको ठुलो भकारी दिएर गई आरोपहरूको ठूलो भकारी दिएर गई सदाबार लुटिएको फुलबारी दिएर गई जसलाई यो दिलमा सजाएको थिए उसैले नै बिहेको सुपारी दिएर गई उसे बी सुपारी अज्ञानी बोलते थे कार्यक्रम बिंब प्रतिबिंब को तरफ बाधाई सुगंध खोजरी हमी सुगंध खोज्ते कस्तुरी हौ अर्धा बेहूरबा शिरानी मुनी दाप हाली राखी खुकुरी हौ काओ हामीलाई जिस्काएको ठिक हुँदैन जिस्काएको ठिक हुँदैन सिस्नो घरीमा हुर्किएका बछ्यौं बारूला अरिङ्गाल माहुरी हौ हामी त सिस्नो घरीमा हुर्किएका बच्यौं बारुला अरेंगाल माहुरी हुँ। ओहो हु। मुक्तकबाटै चिल्नु भएको छ पुरुषोत्तम दालजीले उहाँको रस्ती बस्ती काभ्रे पलान्छौ ढुर्क अहिले भने काठमाडौँ भनेर लेख्नु भएको छ रेडियो प्रतिबिम्ब एट जी मेल डट कममा पठाउनु गयौ तिमीले खै कसरी भनौ यो दिल चोरी गयौ तिमीले लगाक यौ भोटे तालचा फोरी गयौ तिमीले कहाँ सकेर रोक्न पिरतीको बेग तिम्रो कहाँ सकेर रोक्न पिरतीको बेग तिम्रो स्मृतिमा तस्बिर आफ्नै कोरि गयौ तिमले स्मृतिमा तस्बिर आफ्नै कोरि गयौ तिमीले पुरुषोत्तमजीकै मुक्तहरू बोलिराखेको छु खोली छेउ आवेदन त्यो दिलमा दर्खास्त हाल्या हो मैले पनि खोली छेउ आवेदन त्यो दिलमा दर्खास्त हाल्या हो मैले पनि सित्तैमा थिएन आँखा चिम्लेर पैसा फाल्या हो मैले पनि निस्क्या थियो नाम तर खै किन बोलाइनौ अन्तर्वार्तामा निस्क्या थियो नाम तर खै किन बोलाइनौ अन्तर्वार्तामा परेनन् कि क्या हो पिरतीको थोपा खसा हो मैले पनि परेनन् कि क्याहो पिरातीका थोपा खसा हो मैले पनि पुरुषोत्तमजीकै मुक्तक बोलिराखेको छु शिर मेरो सधैँ उच्च शिखर हो हेर शिर मेरो उच्च शिखर हो हेर छाती मेरो चट्टानी भीर हो हेर चिने नौकी क्या हो नचिने झै हेर्य आफू त सच्चा नेपाली वीर हो हेर आफू त सच्चा सच्चा नेपाली वीर हो हेर का बींबा बींबा दुनियाले हेर्छ उठाएर आँखा को बाँचेको छ र छुटाएर आँखा न पानी न सित्यो आँसु के हो हेर्न मन छ मलाई त फुटाएर आँखा हेर्न मन छ मलाई त फुटाएर आँखा ओहो विष्णु उजाडजी यस्ता मुक्तक पठाउनुहुन्छ बाबला नौ आछामदेखि उहाँ चाहिँ रेडियो सुदूर सन्देश धनगढी कैलालीमा रेडियो तरङ्गमै बोल्नुदो रहेछ सयमा सय कसको हुन्छ र सयमा सय त कसको हुन्छ र सधैँलाई विजय कसको हुन्छ र निश्चित छ भोलि के हुनेछ यात्रा आज निश्चय कसको हुन्छ र यात्रा आज निश्चय त कसको हुन्छ र कहिल्यै नरुजेको आँखा कसको होला कहिल्यै नरुजेको आँखा कसको होला मुटु त एउटै हो नि शाखा कसको होला अचेल लाग्छ जिन्दगी व्यर्थै बाँचियो अचेल लाग्छ जिन्दगी व्यर्थै बाँचियो यो मन रसाउने भाका कसको होला यो मन रसाउने भाका कसको होला विष्णु उर्जाडजीकै चोटिलापोटिला मुक्त बोलिराखेको छु टिलपिल थिए पिर थियो आँखाभित्र तिलपिल थिए पिर थियो आँखाभित्र खसाएर लडाई उसको भिर थियो आँखाभित्र रत अविरल बगिरहे आँसु धारा बगाउन बाँकी उसकै तस्विर थियो आँखाभित्र बगाउन बाँकी उसकै तस्विर थियो आँखाभित्र विष्णुजीकै मुक्त बोलिराखेको छु पाउने चाहनामा तिमीलाई मात्र पाउने चाहनामा तिमीलाई मात्र भेट्ने बाहनामा तिमीलाई मात्र यो प्राण भन्दा बढी माया गर्थे कुनै जमानामा तिमीलाई मात्र यो प्राण भन्दा बढी माया गर्थे कुनै जमानामा तिमीलाई विष्णु उजाडजीका चोटिलापटिला मुक्तक जस्ताको तस्तै सावार बोल्यौं तपाईँको मुक्तकिलो यात्राका लागि हार्दिक बधाई अनि शुभकामना स्वर्डेम सयात्रीजीका मुक्त अझै बाँकी छन् भनेर बोलेको थिए पहिले नै अब फेरि स्वदेशी भावना जोड्नु छ जो किनेर मिलोस् त्यति सस्तो हुँदैन है माया जो किनेर मिलोस् त्यति सस्तो हुँदैन है माया तिमी जसरी सोचिरहेछौ सस्तो हुँदैन है माया यताउता अदल बदल मिलाएर मिल्ने यताउता अदल बदल मिलाएर मिल्ने अह टुरिस्ट बसको टिकट जस्तो हुँदैन है माया अह टुरिस्ट बसको टिकट जस्तो हुँदैन है माया सहयात्रीजी निकै चोटिलापोटिला मुक्तक लेख्नुहुन्छ फगत भ्रम बाँचिरहेछौ र त बासी दिन पनि ताजा झै लाग्छ फगत भ्रम बाँचिरहेछौ र त बासी दिन पनि ताजा झैं लाग्छ तर्साइरहन्छ घरी घरि यो समय पनि भयानक बाजा झैं लाग्छ मन नहुदा नहुँदै पनि हिँडाइरहनु पर्ने कठै जिन्दगी मन नहुँदा नहुँदै पनि हिँडाइरहनु पर्ने कठै जिन्दगी चेस बोर्डमा चेक पाएर लखेटिएको एक्लो राजाझै लाग्छ चेस बोर्डमा चेक नपाएर लखेटिएको एक्लो राजा झैं लाग्छ सोडिम सयात्रीजीकै मुक्त बोलिराखेको छु अब स्वदेशी भावना जोड्नु छ पैसा पाए नरक यात्रा आंटने पैसा पाए नरक यात्रा आंटने स्वार्थ मिले स्वाभिम सा दुनो सोझे खुकुरी झाई बने अचानको देशी काटने अचानक राखी का नेपालै नै नचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय निमालय नचाइ हाम्रो चुलिन्छ कहाँ हिमालय नाराय राष्ट्रकि माधव घिमिरेले लेख्नुभएका यी स्वदेशी भावनामा सुमधुर गला र संगीत भर्नुभएको छ नातिकाजीले यो स्वदेशी भावना रोज्नु भएको थियो चापाकोट रिभर साइड स्याङ्जादेखि सोर्णिम सहयात्रीजीले आजको कार्यक्रम विम्ब प्रतिविम्बमा रेडियो प्रतिविम्ब एट जी मेल डट कममा प्राप्त भएका चोटिला पोटिला मुक्तकहरू जस्ताको तस्तै साभार बोल्यौं आज जति पनि मुक्तकारहरूका मुक्तहरू बोलिए सबैप्रति मुक्तकिलो बधाई दिँदै आजको कार्यक्रम विम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बुझेलिन्छुस्त यहाँहरूको मिठो निद्र सपनीको कामना सहित नमस्कार शुभरात्री दसई रति हार रमैल हम ख्याे हृदय हम जुर्म जीत को जाली तालमा तलमा नाचौल दलै न हे मै नार हे एक न हे एकति हाम्रो बिहानीक धामपुर थि सभ्यता पहिलो संसारमा पहिलो हिमालय देखि हो बुझौला पूर्वको पहिलो पूजा लैना रहे पूजा लैना रहे पूजा लैना रहे नेपाली हिरह नेपाल रहे